अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण बिहानी नमस्कार अनि थोप्लो पाँच मेगात बिहानी प्रस्तुति कार्यक्रम शुभ बिहानी अर्को श्रृंखलाबाट अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लु पाँच इन्टरनेट अनलाइनमा डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कमबाट पनि विश्वग्रह हामीलाई सुनिरहनु भएको छ कार्यक्रम शुभ विहारीमा हामी विविध जानकारीहरू तपाईँको माझमा प्रस्तुत गर्ने गर्छौँ आज पनि विविध जानकारीहरू प्रस्तुत गर्नको लागि प्राविधिक मित्र रुजनसङ्घीय आवाजबाट समूपस्थित भइसकेको छ कार्यक्रमको अवधिफल रहेर हामी तपाईँलाई आजको पुसाङ्ग रासिफल रिट अर्पण एक सय चार थौलो बाँस मेघर्जबाट प्रसारण हुने कार्यक्रमको रूपरेखा सँगसँगै तपाईँले पठाउनु भएको जन्मदिनको शुभकामना व्यक्त गर्ने गर्छौ कार्यक्रमको थालन गरौं आजको पुगबाट आज मृत्यु दुई साल असार एकतिस गते सोमबार सप्तमी तिथी तिथि संबत एगार सैत्तीस सन दु हजार तेरह जुलाई पन्द्रह तारीखा mm -hmm. मेष राशि हुने तपाईँको लागि नोकरीमा राम्रो समय रहेको देखिन्छ आर्थिक लाभको समय काम गर्ने मन लाग्ने खालको समय राशि हुने तपाईँको लागि आजको दिन खासै राम्रो रहेको देखिन्न पुरानै कामलाई निरन्तरता दिनुभयो भने राम्रो हुनैछ गर्नुहोला मिथुन राशि हुने तपाईको लागि पनि आजको दिन ठिक्कै रहेको छ आज खासै कुनै काम नगर्नु भए राम्रो हुनेछ पुरानै गतिविधिलाई निरन्तरता दिनु तपाईँको लागि लाभदायक हुनेछ कर्कुट राशि हुने तपाईँको लागि ठुलो काम हात पर्ने योग रहेको देखिन्छ यात्राको लागि पनि एकदम राम्रो अवसर आउने सिमहर राशि होने तीन काम फुर्सद होना अलग कठिन हुने देखि खर्च अलग बढ़ने खालको समय भी सोच होशि कन्या राशि होने तभी आज दिन को दिन में सामजिक काम में संलग्न होने खाल समय खानपीन एवं भेटघाट मन प्रसन्न रहने आर्थिक लाभ होने खाल समय शि हुने तपाईँको लागि मौका आएको आएको छ फर्किँदैन समयको सदुपयोग गरिहाल्नु पर्ने खालको समय छ तपाईँको जागिर र व्यवसायले साथ खालको समय छ सोचेर अगाडि बढ्नुहोला राशि हुने तपाईँको लागि आ... महिनाको अन्तितिर सोच्नु भाग काम सम्पन्न हुनेछ केही गरिहाल्ने वातावरण भने भन्न अलि मुस्किल नै पर्छ आजको दिनमा नयाँ काममा हात नहाल्नु भयो भनेशि हुने तपाईँको लागि आजको दिन एकदमै राम्रो रहेको देखिन्छ महिनाको अन्तिम भएकोले केही फाइदा हुने खालको समय पनि छ सोचेर अगाडि बढ्नु भयो भने राम्रो हुन्छ मकर राशि हुने तपाईँको लागि कामबाट तपाईँलाई फुर्सद हुन अलिक कठिन रहने देखिन्छ खर्च पनि बढ्ने खालको समय छ केही गर्न मन हुँदाहुँदै पनि महिना बितेको पत्यो पाइने छैन कुम्भ राशि हुने ला तपाईँको लागि आजको दिन ठिकै रहेको देखिन्छु आज खासै कुनै काम नगर्नुहोला पुरानै कामलाई निरन्तरता दिनुभयो भने एक फल एकदमै फलदायक हुनेछ मीन आ, मीन हुने ला हुने लागि काम काम सफल खालको वास्तवमा बाह्र राशिफलले जे जसो भने पनि हामी सही तरिकाबाट आजको कामलाई थायौँ अगाडि बढायौँ भने अवश्य पनि राम्रो रहँदैछ अब कार्यक्रमको रूपरेखर्फ तपाईँ यति बेला दैनिक बिहानी प्रस्तुति कार्यक्रम शुभ बिहानै सुनिरहनु भएको छ यस लगतै तपाईँले स्वास्ति सरकार सुन्न सक्नुहुनेछ आठ बजीसम्म सहकर्मी ध्रुव खनालको साथमा आठ बजेको समय हो ट्राफिक खबर ट्राफिक खबर लगतै चिया चौतारी सुन्न सक्नुहुनेछ नौ बजीसम्म नौ बजेको समय हो नेपाल वाणी समाचार र नेपालवाणी समाचार लगतै लोकझङ्कार सुन्न सक्नुहुनेछ दस बजेको समय अर्पण समाचार अर्पण समाचार लगतै आधुनिक यात्रा सुन्न सक्नुहुनेछ अनु पाण्डेको साथमा एघार बजीसम्म एघार बजेको समय अर्पणसम्म खबरको अर्पण खबर लगतै बाह्र बजीसम्म जस्ट वर सुन्न सक्नुहुनेछ बाह्र बजेको समय हो नेपालवाणी समाचार नेपालवाणी समाचार लगत्तै तपाईँले नन स्टप बलिउड सुन्न सक्नुहुनेछ एक बजेसम्म एक बजेको समय हो अर्पण खबर अर्पण खबर लगत्तै अफलाइन चोइस दुई बजीसम्म सुन्न सक्नुहुनेछ दुई बजीको समय हो अर्पण समाचार अर्पण समाचार लगतै अर्पण समर्पण सुन्न सक्नुहुनेछ तिन बजेसम्म भने तिन बजेको समय हो नेपालवाणी समाचारको नेपालवाणी समाचार लगतै तपाईँले अर्पण विभिन्न गीत सङ्गीत सुन्न सक्नुहुनेछ चार बजेसम्म र बजे बजे बजे चार बजेको समय हो अर्पण खबरको अर्पण खबर लगत्तै गृह संसार सुन्न सक्नुहुनेछ ज्योति पाँडेको साथमा पाँच बजेको समय हो अर्पण बुलेचिनको अर्पण बुलेचिन लगत्तै पाँच तिसदेखि छ विभिन्न गीत सङ्गीत सुन्न सक्नुहुनेछ छ बजेको समय हो नेपालमाणी समाचारको छत्तिसदेखि सात बजीसम्म अर्पण स्थानीय समाचार सुन्न सक्नुहुनेछ सात बजेको समय अर्पण शुभ साँझको मौल कालिका सुन शादी बसुलदेव राचुन गरेको छ सात बजेको समय हो साझा खबरको र सातिसदेखि 8 बजीको समय हो साझा खबरको सिआइएन त्यसै गरी आठ बजेको समय हो नेपाल बाढी समाचार आठ पैँतालिसदेखि नौ पन्ध्रसम्म बिबिसी नेपाली सेवा बिबिसी नेपाली सेवा लगत्तै दस बजीसम्म बहकिने मन सिआइएनबाट सुन्न सक्नुहुनेछ दस बजेको समय हो नेपाल एफएम समाचारको र नेपाल एफएम समाचार लगत्तै तपाईँले खुलधुली डट कम एघार रेडियो अडियो काठमाडौँबाट सुन्न सक्नुहुनेछ बेलुका एघार बजेबाट भोलि बिहान चार बजेसम्म विश्राम लिनेछौँ भोलि बिहान चार बजे श्रीमद्वत पर्व सुन मालसँग उपस्थित हुने गर्छौँ वास्तु स्थगित पाँच पचपन्नसम्म हामीलाई प्रभाव बाणी मार्फत बार सुन सक्नुहुनेछ बजेको समय हो सिआईअनुसार आज खबरको छत्तिसदेखि सात बजेसम्म बाणी बहस नेपाल वाणी रेडियो नेटवर्कबाट सात बजेको समय अर्पण स्थानीय समाचार र अर्पण स्थानीय समाचार शुभ बिहानको नवीन श्रृङ्खला लिएर पुनः उपस्थित हुने गर्छौँ यिनै विविध जानकारी सँगसँगै आजलाई पनि कार्यक्रम शुभ बिहानीको व्यवसायबाट विधा माग्ने बेला भइसकेको छ सुनेर साथी म तपाईँलाई धन्यवाद छु र जति पनि साथीहरूको आज जन्मदिन परेको छ तपाईँ सम्पूर्णलाई जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु हौस् त प्राविधिक मित्रहरूलाई विशेष धन्यवाद दिँदै कार्यक्रम शुभ बिहानीको यो श्रृङ्खलाबाट समाज्ञा नमस्कार मनोरञ्जनका